डड़ीधुराको चिपुरमा चोटी बाघले चौध बाख्रा खायो पूर्व सभा चौधरीको अठहत्तर वर्षको उमेरमा निधन <Sundan> प्रधानमन्त्री दाहाललाई भारतीय विदेश मन्त्री सु राजद्वारा स्वागत प्रधानमन्त्रीको कार्यभार गृह मन्त्री निधिलाई <Sundan> ब्राजीलमा पूर्व राष्ट्रपति सिलभलाई भ्रष्टाचारको मुद्दा चल्ने अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेद्वार हिलाए स्वास्थ्य रहेको चिकित्सकहरूको दावी र अन्तिम पाँच मिनटमा दुई गोल गर्दै रियल मेडिटलेनलाई हरायो प्रभावकारी बयानब्बे दशमलव दुई मेघाज र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको दिउँसो तीन बजेकोमा स्वागत छ म प्रतीक्षा धामी डेलधुराको चिपुर गाविसमा एकैचोटी बाघले एक दर्जन बडी बाख्रा खाइदिएको छ जिल्लाको चिपुर नौधारीमा स्थानीय पाँचजना बाख्रा पालक किसानका चौध बाख्रा बाघले खाएको हो बुधबार गाउँ नजिकैको सिर्जना भन्ने जंगलमा चरी चरणका लागि लगिएका पचास साठी बाख्रा मध्ये बाघले ती बाख्राहरू खाएको स्थानीय खेम एडीले जानकारी दिनुभयो बाघले भोज बहादुर साहुका दुई बहादुर साहुका दुई हिक्मत एडका दुई रामबहादुर चार जगी बिकका दुई र राम बहादुर एड़का दुई बाख्रा बुधबार दिउँसो खाएको जिल्ला प्रहरी कार्यालय दौड़ीलधुराले जनाएको छ बाघले एकैचोटि ठूलो संख्यामा बाख्राहरू खाइदिएपछि उनीहरू चिन्तित भएको स्थानीय खेमएडीले जानकारी दिनुभयो बाख्रासँगै वनमा गोठालाहरू गएको भए पनि उनीहरूकै अगाडि बाघले एकहोरो रूपमा बाख्रा माथि र गचुदै मारेर छाडेको उनले बताएका छन् पूर्व सभासद डाक्टर लक्ष्मीलाल चौधरीको अठहत्तर वर्षको उमेरमा बुधबार निधन भएको छ महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक समेत रहेका चौधरी पहिलो संविधान सभा बीस विक्रमसम्म दुई हजार चौसठी सालमा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सभासद बनेका थिए चौधरीलाई बुधबार साझ सामाजिक परम्परा अनुसार गाउँमै अन्त्येष्टि गरिएको छ सभासद चौधरीका दुई छोरा र दुई छोरी रहेका छनृ प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा बिहिबार दिउँसो नयाँ दिल्ली आइपुगेका छन् प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुषमा स्वराजले स्वागत गरिन् प्रधानमन्त्रीको स्वागतर्थ विमानस्थलमा यहाँ स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्ण प्रसाद ढकाल भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलका सदस्य परराष्ट्र मन्त्री प्रकाश शरण महत भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक सांसद लगायतलाई उनीहरूले स्वागत गरेका छन् प्रधानमन्त्री दहाल उनकी धर्मपत्नी सीता दहाल भारतका भारत राष्ट्रपति कुस राष्ट्रपति भवनमा रहनेछन् रहने प्रधानमन्त्री दाहालले बिहिबार अपरान् यहाँ स्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम रहेको छ बिहिबारै साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा शारी हुनेछन् राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाल राजकीय भ्रमणका सिलसिलामा भारततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिकी सैनिक कार्य उप प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकेकी छन् नेपालको संविधान बमोजिम प्रधानमन्त्री दहालको सिफारिशमा राष्ट्रपतिले उप प्रधानमन्त्री निधिलाई स्वकार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा के कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनिरहेको छ प्रधानमन्त्री दाहालले दीर्घकालीन महत्वका विषयमा आफूले कुनै सन्धि सम्झौता नगर्ने स्पष्ट पार्दै आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि केन्द्रित हुने बताएका छन् यद्यपि उनले केही दिन अघि आफू जोखिम मोलेरे भारत भ्रमणमा जान लागेको र नेतृत्वले जोखिम उठाउन पाउनु पर्ने तर्क गरेका थिए उक्त अभिव्यक्तिका बारेमा विभिन्न टीका उनले उनके भोलीपीकरण दूल्या जोखिम राष्ट्र हित काग का प्रधानमंत्री दाहाल को भारत भ्रमण का बारे भारतीय संचार माध्यम ने भनी रहे यह विषय होना सकता बीहबार दैनिक जागरण के संविधान मुद्दा में प्रचंड फैसलाको अपेक्षा शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालको संविधानबारे भारतको दृष्टिकोण प्रधानमन्त्री दालको भ्रमणका क्रममा अवगत गराइने जनाएको छ नेपाली काँग्रेसको भिगिनी संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन अन्तर्गत बिहिबार बन्द सत्र शुरू भएको छ बन्द सत्रमा संघको नीति र नेतृत्वमाथि बहस भइरहेको छ काठमाण्डुको भेरकुटी मण्डपमा जारी बन्द सत्रमा करिब दुई प्रतिनिधि सहभागी छन् बन्द सत्र सकेपछि शुक्रबार नेतृत्व चयनका लागि मतदान हुनेछ अध्यक्षमा मीना पाण्डे र उमा रेग्मी बीच प्रतिस्पर्धा हुँदैछ पाण्डेलाई पौड्य पक्ष तथा रेग्मीलाई संस्थापन र कृष्ण सिटौला समूहले उम्मेद्वार बनाएको हो 2004 हजार चार सालमा प्रजातन्त्रको स्थापनाका लागि गठन भएको काङ्ग्रेसको यो तेस्रो ठुलो थु भगिनी स्थान हो नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरू दलको चौथो महाधिवेशन मिति पुनः सरेको छ महाधिवेशन मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन नसक्ने देखिएपछि मिति केही पछाडि सर्ने निश्चित भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो तरूल दलको हालसम्म बैसठी जिल्ला महाधिवेशन भएको र बाँकी जिल्लामा दशैं मात्र अधिवेशन हुने सम्भावना रहेको महाधिवेशन निर्देशन समितिले जनाएको छ महाधिवेशन आगामी असोज तीनदेखि पाँच गतेसम्म पोखरामा गर्ने भनिएकोमा तुण दल स्थापना दिवसको दिन कार्तिक दश गतेलाई मध्यनजर गरी मिति निर्धारण हुने बताएको छ यसअघि भदौ चौबीसदेखि छब्बीस गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भनी पछाडि सरीको थियो खबरमा केही देश बाहिरका खबर ब्राजीलका पूर्व राष्ट्रपति लुलाडी सिल्भामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएको छ ब्राजीलको संघीय अभियोजनकर्ताले लुलाडी सिल्भा र उनकी पत्नीका नाममा समुद्री किनारमा भव्य पेंट हाउस में सरकारी संपत्ति दुरूपयोग आरोप में भ्रष्टाचार को मुद्दा दायर कर यद्यपि लुलाले सो पेन्ट हाउस आपने स्वामित्व को नी सन् सन् दुई हजार सन् दुई हजार दस राष्ट्रपति बने लुला लुलाले पदमा रहदा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ सन् दुई हजार अठारमा राष्ट्रपति चुनावमा राष्ट्रपति पदका लागि उम्मेद्वार बन्ने तयारीमा रहेका लुलामाथि मुद्दा चल्ने भएपछि उनी अप्ठ्यारोमा परेकी छिन् अमेरिकी राष्ट्रपति पद का डेमोक्रेटिक उम्मीदवार हिलारी क्लिंटन स्वस्थ रहकर चिकित्सक दावी करोवेबर में होने राष्ट्रपति पद को निर्वाचन अभियानमेला एक्सी विराम खबर सावजनिकए पी चुनावी अभियानमें असर पर्ने देखिए क्लिंटन को स्वास्थ्य स्थिति बारे सर्वस्त्र चाशो र चिंता होना था उनको निजी चिकित्सक को टोली अमेरिकी राष्ट्रपति का रूप में काम कर स्वस्थ रिट रह दावी कर मेडिकल अपडेटमा क्लिन्टनमा देखिएको न्युमोनियाको प्रभाव कर्मश कम हुँदै गएको जनाएको छ बुधबार राति भएको खेलमा रियल मेरिटलाई जित निकाल्न खेलको अतिरिक्त समय कुर्नु पर्यो अन्तिमको अन्तिम पाँच मिनटमा दुई गोल गर्दै रियल मेडिटले स्पोर्टिङ हरायो एक एकको बराबरीमा रहेको खेल सकिन दुई मिनेट बाकी रहदा अल्बारो मुराटाले गोल गर्दै रियल मेडिटलाई जिताएका थिए स्पोर्टिङ लिस्बन क्लबले खेलमा अग्रता लिएको थियो लिस्बनका बिरो सेस रले सत्तालिस मिनटमा गोल गर्दै लिस्बनलाई अग्रता दिलाएका थिए लिस्बन तालाई बराबरीमा ल्याउन रेल मेडिटलाई उनानब्ब मिनटसम्म कुर्नु पर्यो रेल मेडिट का स्ट्राइकर क्रिस्टा यानो 25 पच्चिसौ यार्ड टाढाबाट फ्री गोल करते खेल बराबरी लिया थे यो सीजन में मा मत पोर्चुगल का लगी रोनालडोले तैयार तिरचालीस वेज किक प्रहार कर चैंपियनशिप लीग में रोनालडो को यौरानबे गोल हो दुई वर्ष पी यूभ बाट रियल मेडिट फर्क अलबारो मोराटा खेल को अतिरिक्त समय चौरानब्बे मिनट में गोल करते रियल जिता थे साठी बल पोजिशन आपू में रियल मेडिट ले प्रहार गरेको थियो बजे खबर डडीधुराको चिपुरमा एकैचोटि बाघले चौध बाख्रा खायो पूर्व सभास चौधरी अठहत्तर वर्षको उमेरमा निधन प्रधानमन्त्री दाहाल भारतीय विदेश मन्त्री सुराजद्वारा स्वागत प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री निधिलाई ब्राजिलमा पूर्व राष्ट्रपति सिल्भालाई भ्रष्टाचारको मुद्दा चल्ने अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेद्वार हिलारी स्वस्थ रहेको चिकित्सकहरूको दावी र अन्तिम पाँच दुई गोल गर्दै